अंदा रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाहार्ज रोहो कार्यक्रम रोजाई में लोकभा का नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु सु यो सुमधुर धुनबाट तपाईँले थाहा पाइसक्नु भएको छ रोजाइमा लोक भाकाको अर्को एउटा रमाइलो बसाइली राजा पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजा नै तपाईँको साथमा तपाईँ छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रुदयमा लोक भाकाको व्यवसायमा रहेर हामी तपाईँको माझमा तपाईँले रोज्नु भएको सुमधुर लोक भागा तपाईँको लागि राख्नेछौँ यदि आफूलाई मनपर्ने कुनै भाका छन् भने सुन्न मन लागेको छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस व्यवसायमा रहेर हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको माझमा राख्छौँ र यदि तपाईँलाई जुन कुनै भाका मनपर्छ नयाँ भाका मन, मन पराउनुहुन्छ भने नयाँ भाका रोज्नुहोस् पुरानो भाका तपाईँलाई मनपर्छ भने पुरानो भाका रोज्नुहोस् हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको माझमा राख्नेछौँ कार्यक्रम रोजाइमा लुक अन्तर्गत रहेर र रोजाइमा लुक भाकाको व्यवसायलाई बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन सुकेको सुनिराख्नु भएको छ आफन्तलाई आफूलाई मनपर्ने भाग आफ्नो नजिकको आफन्तलाई सुनाउन मन लागेको छ भने आउनुहोला तपाईँले रोज्नु भएको तपाईँको रोजाइमा रहेको भागा तपाईँले तपाईँको एकजना नजिकको व्यक्तिलाई सम्झिन सक्नुहुनेछ मात्र एकजनालाई सम्झिनु होला यो पनि आग्रह गर्छु र रोजाइमा लोक भागाको व्यवसायमा कोही साथी आइसक्नु भएको छ त्रिस्ट त्रिस्ट त्रिस्ट त्रिस्ट त्रिस्ट म उहाँलाई स्वागत गर्छु त्यो भन्दा पहिले तपाईहरुलाई फोन नम्बर भन्छु 0965536332 र 0956536333 तपाईको लागि खुला छ आफुलाई मनपर्ने लोकभाषाका रोजनाको लागि आउनु होला यही दुईवटा बाटो भएर यतिबेला कोही साथी आइ सक्नुभ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार दिदी कहाँबाटको बोल्दै हुनुहुन्छ म मकवानपुरको बुर्जा लेखबाट विमल क्षेत्री भन्ने मान्छे बोल्छु विमल क्षेत्री भन्ने मान्छे हजुर के छ विमलजी हालखबर बेलामा तपाईको सहभागिता रोजाइमा लुक भाका सुन्न मन लाग्यो दादालाई ल ठिकै छ भनेपछि पनि रोज, सानो तिम्रो जिंदगी सुखमाणी सुबानो झूले पानी तिमी लुम भान जय जय हो जय जय हो तिम्रो जय जय पारो सानो तिम्रो जिन्दगी सुखमय हो जय जय हो तिम्रो जय जय हो थो पार सुन झारोस् मैझै रो सानो तिम्रो जिन्दगी सुखमय हो नझरोस् मै झेर नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् आफूले अन्तर्थमादेखि चाहेको मान्छे आफ्नो मान्छे जहाँ रहे पनि जस्तो रहे पनि आफूलाई चाहे दुःखै दुःख किन नपरोस् आफ्नो मान्छेलाई सधैँ सुख होस् सधैँ राम्रो होस् तपाईँ हामी सबैको चाहना यही नै हुन्छ सायद गीतले पनि यस्तै भन्दै थियो रोजाइमा लग भाका यो प्रसा तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकेहर्टको साथमा त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट गरेर पनि विश्वको जुनसुकै कुराबाट हामीलाई सुनिराख्नु भएको छ विशुद्ध रूपमा हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँको माझमा राख्छौँ यदि सम्झिन मन लागेको छ आफ्नो नजिकको व्यक्तिलाई एकजनालाई है फेरि अनि त्यसपछि आफूलाई मनपर्ने भाका तपाईँ सुन्न चाहनुहुन्छ भने आउनुहोला दुईवटा भाटा तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउनुहोला व्यवसायमा रहेर हामी तपाईँको रोजाइमा रहेको भागा तपाईँको माझमा राख्नेछौँ र रा... विशेष गरी लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका जुनसुकै भाका तपाईँ सुन्न चाहनुहुन्छ सुन्न ला मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै र रोजाइमा लोक भाकाको व्यवसायमा रहेर विशुद्ध रूपमा हामी तपाईँको रोजाइमा रहेको भाका राख्छौँ जुन भाकालाई तपाईँले निकै माया गर्नुहुन्छ मन पराउनुहुन्छ अझ भनौँ धेरै सुन्नुहुन्छ धेरै सुन्ने गर्नुहुन्छ गुनगुनाउने गर्नुहुन्छ ती भाका तपाईँ रोज्नुहोस् र तपाईँको रोजाइमा रहेको भाका हामी पक्कै पनि तपाईँको माझमा राख्ने नै छौँ र रोजाइमा लोक भाकाको व्यवसायमा रहेर तपाईँकै रोजाइमा रहेको भाका हामी राख्छौँ मैले भनिराखेको छु तपाईँकै प्रत्यक्ष सहभागिताको बसाइ पनि हो रोजाइमा लोक भाकाको व्यवसाय आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ यति कोही साथी आइसक्नु भएको छ आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु ठिकै छ आउने तर्खरमा हुनुहुन्छ र हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ रोजाइमा लोक भाकाको व्यवसायमा त्यस पछाडि तपाईँको रोजाइमा रहेको भाका, भाका पक्कै पनि तपाईँको माझमा राख्नको लागि आउने नै छौँ र तपाईँलाई एउटा आग्रह पनि गर्छु तपाईँले फोन गर्नुहुन्छ होलमा बस्नुहुन्छ अनि जब तपाईँसँग म कुराकानी गर्न खोज्छु अनि तपाईँ टाढिनुहुन्छ त्यस्तो चाहिँ नगर्नुहोला यदि तपाईँलाई मनपर्ने भाका छ सुन्न चाहनुहुन्छ भनेदेखि आउनुहोला यदि त्यस्तो छैन भनेदेखि कार्यक्रम सुनेर साथ दिनुहोला यति बेला एउटा मबिनाको गाउँमा जुन भर्खरी बजारमा आएको गीत निकै नै चर्चामा पनि रहेको छ तपाईँको माझमा राख्छु त्यस पछाडि रुजाइमा लोक भाकाको बसाइदिएर आउने नै छु तपाई पनि फोन प्रयास गर्दै गर्नुहोला काशी ती गई रैस घाम रुम को जालो भैर होबीना घुरा राम लगवान खुशी नुशी छावस् छ गाहार माया भगवान् खुसी नै खुसी छ वस्तु निवासे छ खुसी नै खुसी छाओस् उनी बस्ने ठाउँमा आफ्नो मान्छे जहाँ रहे पनि उसलाई खुसी होस् उसलाई दुःख नपरोस् सबैको चाहना यस्तै छ गीतले पनि यस्तै भन्दैछ म जहाँ रहे पनि म बिना उसको गाउँमा उसको जीवनमा खुसी नै खुसी छाओस् यस्तै भन्दैछ त्यति बेला रोजाइमा लोक भाकाको यो राख्नु भएको छ र आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते। कामाजी को बोल्दै हुनुहुन्छ पशुपति शर्माले बजारमा लिएर आउनु भएको गीत हो है कतिको सुन्नुहुन्छ एकदमै सुन्नुहुन्छ ल ठिकै छ माया गरिराख्नु होला सुन्नु पनि पर्छ तपाईँहरू नसुने तपाईँहरूले माया नगरी कसले गरिदिन्छ र है कसलाई सम्झिनुहुन्छ आफूलाई मनपर्ने भाग मार्फत एकजना मात्र सम्झिनुहोस् हजुर एकजनालाई मात्र सम्झिनु कसलाई सम्झिनुहुन्छ हुन्छ पार्वतीजी सुन्दै गर्नु होला रेडियो अहिले भने छुट्टिन्छ है हुन्छ भाइ ल कुना भएको छ यति बेला आफ्नो रोजाइमा रहेको भाग सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार ल ठिकै छ कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँ गइसक्नु भएको छ मैले तपाईँलाई अगाडिदेखि नै आग्रह गरिराखेको छु अफलाइनमा तपाईँ आउनुहुन्छ कुराकानी गर्नुहुन्छ हनियरमा आएपछि बोल्नुहुन्न त्यस्तो चाहिँ नगर्नुहोला डाउनु पनि पर्दैन र तपाईँसँग हामी रमाइलो गर्नको लागि तपाईँकै रिजाइमा रहेको भएका तपाईँको माझमा राख्नको लागि आएका छौँ त बोल्न किन हिस्किचाउनुहुन्छ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँलाई लाइनमा दिइसकेपछि तपाईँले कुराकानी गर्नुहोला र अरू रेडियो अर्पण एक सय चार लागि भनेर नै रिजाइमा लुप भाकाको व्यवसाय लिएर छ र तपाईँ जुन भाका सुन्न चाहनुहुन्छ जा नयाँ भाका मनपर्छ नयाँ भाका सुन्न खोज्नुहोस् नयाँ भाका रोज्नुहोस् पुरानो भाका मनपर्छ पुरानो भाका रोज्नुहोस् हामी तपाईँको रोचाइमा रहेको भाका पक्कै पनि राख्ने नै छौँ र यति बेला रोजाना लोक भाकाको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु तपाईँ पनि आउन चाहनुहुन्छ भने पनि आउँदै गर्नुहोला दुईवटा बाटो छ एउटा बाटो मात्र पनि छैन सूर्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य कोही साथी आइसक्नुभयो अब भने स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार कहाँबाट गोल्दै हुनुहुन्छ दुर्गा सपकोटा कान्छु नारायणगढबाट है के छ दुर्गाजी हाल खबर त्र बजिरहेको छ अनि हाम्रो दुर्गाजीको एक्जाम कस्तो भयो कस्तो भयो शुभकामना है कुन भाज्नु एकजना नजिकको व्यक्तिलाई सम्झिनुहोस् तपाईँले त्यो धेरै धेरै धन्यवाद राखिदिनु है फेरि पनि आउनुहोला है बाइ uh, It mm is -hmm. mm -hmm. रहेको रेडियो को अन्त कोही साथी मेमा ला मेरो पनि ठिक छ कता हराउनु भयो हाम्रो ठिकै छ माया चाहिँ नमार्नु होला तपाईँहरूले माया मार्नु हो भने मलाई अलिकति दुःख लाग्छ है हजुर आज कुन भाका सुन्नुहुन्छ नि कसलाई सम्झिनुहुन्छ विशेष गरी नजिकले मात्र सम्झिनुहोस् मलाई चाहिँ त भने चिनि नसिने सम्पूर्णलाई ल हुन्छ अहिले भने छुट्टी नमस्कार नमस्कार जुन के अभाव खड्कियो तारा लाखौँ लाखमा निकै नै मिठो भाका निकै नै चर्चित भाका अहिले ने नेपाल गीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसायीमा रहेर तपाईँको रोजाइमा रहेको भाका अझै पनि तपाईँको माझमा राख्ने रहर थियो तपाईँसँग कुराकानी गर्ने रहर अझै पनि मेठिएको थिएन के गर्नु ने धारी समय सकिसकिहाल्छ अब भने कार्यक्रमबाट छिटिनुपर्छ अरे राजले पनि अगाडिबाट मलाई हात जोड्नुपर्छ है भनेर राख्नु भएको छ यतिजेलसम्म तपाईँले रोजाइमा लुक भएको व्यवसायलाई साथ दिनुभयो मसँगै रहिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेसनलाइनको डब्लु डब्लु डब्लु डट गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र आज जो जो साथीहरू आउनुभयो फोन सम्पर्कमा तपाईँ सम्पूर्णप्रति आभार प्रकट गर्छु र रो रोजाइमा लोकफाकाको बसाइ लिएर तपाईँलाई भेट्नको लागि अर्को हप्ता हामी आउने नै त्यो तिनजेलसम्मको लागि पनि प्रविधि कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राजलाई धेरै धेरै धन्यवाद दिँदै एउटा निकै नै मिठो भाका तपाईँको माझमा छोड्दै र चायमा लोक फर्काको आजको यो बसाइबाट म प्रत्यक्ष पनि छुटिन्छु हौस् त नमस्कार मेरो बारे ना, को मन दुख किसान प्रीति को फुल सुख हजूर मेरो बारे नाम कन दुख हजार मेरी माया को मन दुख हजार सबिदार त अवश्य लेखिछु क्याबलेट सबिदार लेख्दै जा त एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पार्यो फेरि हाम्रो मैला पनि सडक चाहिन्छ होला नि भनिरहे रहे